हेलो नमस्कार परशुराम ग्यावाली जु हजुर यहाँलाई हार्दिक बधाई छ तपाईँको जुन रेनबो बोर्डिङ स्कुलले जिल्ला टप हुन सफल भए सिद्धिनाथ ग्यावाली अमृता पन्त चाहिँ जिल्ला प्रथम हुनुभयो तर्फ यसरी जिल्ला टप अनि अन्य विद्यार्थीहरू पनि राम्रो अङ्क लिएर उत्तीर्ण भएकोमा यहाँहरूलाई बधाई छ सपरिवारलाई विद्यालय परिवारलाई हजुर यो सफलताको श्रेय कसलाई दिनुहुन्छ जो यो जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भए र बहिनी समय अमृता पन्त यो नतिजा ल्याउन सफल भइन् लगायत अभिभावकले पनि त्यत्तिकै घरमा वातावरण सिर्जना गरिदिनु भयो उपयुक्त वातावरण सिर्जना गरिदिनुभयो र शिक्षक सबै विशेष शिक्षक साथीहरू व्यवस्थापन समितिको सबै सर्कल लाई म सबैलाई एकमुष्ट रूपमा सबैको चाहिँ संयुक्त प्रयासको प्रतिफल हो भन्ने म ठान्छु त्यही त खुसी लाग्यो किनभने पहिला पहिला राम्रो नतिजा ल्याएर रा छोराछोरी उत्तीर्ण गराउनका लागि अभिभावकहरूले सदरमुकाम तङ्गासित ताक्ने गर्थे होइन र अहिले पछिल्लो चरण तपाईँको गत वर्ष ईश्वरी उच्च माध्यमिक विद्यालय चारपालाले जिल्ला टप गरायो यस वर्ष तपाईँहरूले गराउनुभयो बिस्तारै सदरमुकाम बाहिरका विद्यालयहरू अगाडि आउन सफल भए यसले राम्रै सन्देश दिएको जस्तो लाग्छ है क्वालिटी भन्दै आम जनस्तरमा देखि लिएर अभिभावक गुणस्तरीय शिक्षाको खोजीको निम्ति ठुलो लगानी खर्च गर्ने अनि विद्यार्थी भाइ बहिनीहरू पनि घर परिवारै छोडेर टाढा टाढा जानुपर्ने जुन बाध्यात्मक स्थिति बनिरहेको थियो विगतमा अहिले समय यता वास्तवमा चाहिँ सञ्चालित संस्थाहरूले पनि यो खालको शिक्षा दिन सक्दो रहेछन् अब यो बयानब्बे भनेको मलाई लुम्बिनी अञ्चलका एउटा ठुलो लगानी गरेका संस्थागत विद्यालयहरूले समेत प्राप्त गर्न नसकिरहेको यो नतिजा हो त्यस कारणले आम अभिभावकहरूमा यो म्यासेज के गएको हुनसक्छ अथवा जानु अनिवार्य छ भने शिक्षाको खोजीका निम्ति ठुलै लगानी खर्चेर टाढा गएर मात्रै गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिन्छ भन्ने जुन भ्रम छ त्यो भ्रमलाई त्याग्नुपर्छ र यहीकै विद्यालयहरू र हाम्रो यहीँको जनशक्ति गरेर पनि गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिन्छ भन्ने खालको एउटा सन्देश मूलक हामी दिन सफल भएका छौँ भन्ने म थाहा छु यो रेनबो बोर्डिङ स्कुलको स्थापना बारे बताइदिनुहोस् न पौष एक गते एसपी स्थापना भएको हो र विगतमा यो संस्थाले आर्थिक हिसाब किताबले एउटा ग्रामीण इलाकाको संस्था भएको र तत्कालीन अवस्थामा संस्थागत विद्यालयको धारणा सहरी इलाकामा मात्रै आएको परिवेशमा हामी ग्रामीण इलाकामा संस्था स्थापना गरेका थियौँ र क्रमशः उकाली ओह्राली पार गर्दै हामी चाहिँ लामो चाहिँ सङ्घर्ष पश्चात नै भन्नुपर्छ किनभने एकतिर आर्थिक व्यवस्थापनको हामीलाई जो गरेर निकै अप्ठ्यारो परिस्थिति पऱ्यो र अर्को कुरा चाहिँ विद्यार्थी प्राप्त गर्न पनि त्यति बेला संस्थागत विद्यालयको एउटा ग्राम इलाकामा अभिभावकहरूमा यो नि शुल्क शिक्षा प्राप्त गर्ने अवसर हुँदाहुँदै संस्थागत विद्यालयमा लगानी गर्ने जुन त्यो सहरी इलाकामा जुन स्तरमा बढेको थियो ग्रामीण ग्रामीण इलाकामा त्यो चाहिँ त्यति त्यो त्यस्तो थिएन तत्पश्चात् हामी एउटा भिन्नै खालको युनिक खालको चाहिँ हामी शिक्षा दिन्छौँ र त्यो पनि क्वालिटी र अहिलेको चाहिँ एक्काइसौँ शताब्दीले माग गरेको शिक्षा हामी दिन सक्छौँ भन्ने खालको जुन अभिभावकमा जुन अभावहरू छोड्दै छोड्दैछ जान सफल भयो अहिलेको अवस्थामा आइपुग्दाखेरि मलाई लाग्छ अहिले जति पनि संस्थागत विद्यालयहरू खोलिरहेका छन् त्यसको केही न कहीँ श्रेय चाहिँ यो पनि पाउँछ भन्ने म थाहा छु त्यो सङ्घर्ष विगतको सङ्घर्षले यो चाहिँ पुष्टि गरेको छ र हाम्रो अहिले पनि धेरै पूर्वाधार सम्पन्न गर्न हाम्रो विद्यालयमा धेरै बाँकी छ किन भन्दाखेरि अहिले आएर हेर्नुभयो भने यस्तो खालको विद्यालयमा तपाईँहरूले यदि यदि राम्रो शिक्षा दिन सफल हुनुभएको रहेछ यत्रो खालको चाहिँ मेन पावर तपाईँ जुटाउन सफल हुनुभएको रहेछ भनेर तपाईँहरू जस्तो एउटा चाहिँ जो साथीहरूले पत्रकारिता क्षेत्रमा लामो अनुभव आर्जन गर्नुभएको छ तपाईँहरूले पनि हामीलाई यहाँ विश्व गर्नुहोस् भन्ने चाहिँ म ठान्छु त्यस यो गर्दाखेरि यो विगतदेखिको अहिलेसम्मको यो रेलगोले प्राप्त गरेको यो कमाई हो भन्ने चाहिँ म ठान्छु छोटो शब्दमा आजको यस अवसरमा संस्थापकहरू कसैलाई सम्झिनु यसका संस्थापकहरू सम्झिनु म हाम्रो चाहिँ भन्ने अहिले पनि व्यवस्थापन समितिको अध्यक्ष हुनुहुन्छ उहाँ त एउटा यो संस्थाको निम्ति एउटा होनाहार खम्बा नै हो लगायत हाम्रो भीमसाहरू अनि ईश्वरी प्रसाद गेवाली पनि त्यति चाहिँ साथीहरू विगतमा तर उहाँहरूले यो द्वन्द्वको पिरियडमा अलिकति अन्यता सिर्जना भइसकेपछि अलिक अप्ठ्यारो मान्नुभयो चाहिँ परिस्थिति के हुने हो संस्था कता जाने हो भन्ने खालके एउटा अन्यता सिर्जना भयो तर मूल रूपमा यसको श्रेय लिने चाहिँ थुप्रै साथीहरू यसको स्टेक होल्डरहरू चाहिँ थुप्रै हुनुहुन्छ किनभने प्रत्यक्ष अप्रत्यक्ष रूपमा यस्तो चाहिँ हुनुहुन्छ तर लगानीकर्ता सबै यो संस्थामा सङ्घर्षील ढङ्गले चाहिँ मलाई एउटा अन्याय पनि हुन सक्ला यसका लागि हाम्रो हवस् त अब हामी तपाईँका विद्यार्थीहरूसँग कुरा गर्न चाहन्छौ हस् सिद्धिनाथ गाली हजुर यस खुसीमा यसको श्रेय कसलाई दिन चाहनुहुन्छ तपाईँ जुन न्दी अनिदी पनि हुनुहुन्छ अनि बुवाको मृत्यु कहिले भएको थियो र दुई हजार बिस गरी ए तपाईँ उहाँको छोरा हो ओहो त्यो दुर्घटनामा जुन जिल्लापन कार्यालयको गाडी दुर्घटनामा पढ्नु भएको थियो है तपाईँको आमाले त ठुलो मेहनत गरेर पढाउनु भएको नि मलाई थाहा छ एकदमै तपाईँको आमाको कथा व्यथा पनि राखेको थिएँ मैले हो, ओह। ओह। हो। ओहो निकै सङ्घर्ष गरेर तपाईँ पढ्नु भएको रहेछ लाग्यो ठुलो मेहनत गरेर तपाईँ आज जिल्ला टप हुन पाउनुभयो खुसी लाग्यो यस अवसरमा अनि तपाईँले अहिले विशेष गरेर विद्यालयलाई के भन्न चाहनुहुन्छ हजुर मेरो सम्पूर्ण दिन वर्गहरूले आसाममा हामीलाई तिनजना पुर्याउनु सहयोग गर्नुभयो उहाँले एकैछि बिक्रीमा वर्षमा हामी त्यही त तपाईँको घरमा एकदमै आर्थिक कमजोरी पनि थियो मलाई थाहा छ आमा रुनुहुन्थ्यो होइन मैले नै उहाँसँग कुराकानी गर्दा मसँग रुनुहुन्थ्यो कसरी पढाउँ छोराछोरी भन्नुहुन्थ्यो आज त्यही छोरा चाहिँ जिल्ला टप हुनु भनेको सानो कुरा होइन आमालाई एकदम आज हर्षका आँसु आएका होला धेरै धेरै खुसी लाग्यो अनि भविष्यमा के बन्ने विचार छ तपाईँको हजुर तपाईँको इच्छा पुरा होस् डाक्टर साहब भनेर दिन हामी गुलमेलीहरूले तपाईँलाई सम्बोधन गर्न पाइयोस् तपाईँबाट सेवा लिन पाइयोस् हाम्रो फेरि पनि तपाईँलाई बधाई छ अवस् त म अब अमृता बहिनीसँग कुरा गर्न चाहन्छु हेलो अमृता पन्त बहिनी बधाई छ तपाईँलाई बधाई छ धन्यवाद जुन छात्रतर्फ जिल्ला टप हुँला भन्ने सोच्नु भएको थियो हिजो सोच्नु भएको थियो तपाईँको यो सफलताको पछाडि कसको श्रेय छ बढी मेरो बुवा बुवा हो हो कमला गाइड किन होला पछिल्लो चरण सबैले डक्टरै डक्टर भन्छन्थ्यो पहिलेदेखि नै आफ्नै जनताको सेवा गर्ने तपाईँको चाहना पुरा होस् विद्यालय सम्बोधन गर्नलाई धन्यवाद दिन चाहन्छु एक ग्रामीण स्तरमा भएर सुविधा दिएर हामीलाई पुर्याउनु भएको छ बाहिर दे दे <स्थाँ> जिल्ला टप सरहरूले हाम्रो इङ्ग्लिसिङ स्कुल बलेटक्सर चार गुल्मीलाई र अन्य विद्यालयले पनि यसरी नै आफ्ना विद्यार्थीहरू राम्रो नतिजाका साथ तीर्ण गराउन सफल हुन् तर्फ लंक्यूं भाई यही बिट मर्न चाहौं